नमस्कार तपाई सम्पूर्णलाई कार्यक्रममा स्वागत छ कार्यक्रम प्रस्तुता म पार्वती मलाई प्रविधिमा साथ दिइरहनु भएको छ आशिषजी ले यो कार्यक्रम हरेक बुधबार साँझ साढे पाँच बजेदेखि छ बजेसम्म रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा सुन्न सक्नुहुनेछ आज पनि कार्यक्रममा प्रविधि र स्वास्थ्यसँग जोडिएका ज्ञान मूलक जानकारीहरू प्रस्तुत गर्नेछौ तपाईँ इन्टरनेटमा पनि सुन्न सक्नुहुनेछ कार्यक्रमको आजको श्रृङ्खलामा हामी विभिन्न तिनवटा रोचक प्रविधि र तिनवटा स्वास्थ्य सँग जोडिएका छ वटा ज्ञान मूलक तथ्यहरू प्रस्तुत गर्ने गर्दछौ ती तथ्यहरू रहेका छन् फेसबुक संस्तापक जुकर वर्गका ट्विटर लगायत चार सोसल साइट ह्याक पासपोर्ट सार्वजनिक इन्टरनेट महसुल पाँच प्रतिशत बढाउने सेवा प्रदायको तयारी सिडिएन नबढाउन आइसन सरकारलाई सुझाव स्नेपच्याट जित्यो ट्विटरलाई दैनिक प्रयोगकर्ता पन्ध्र करोड केराको फुल खाँदा भाग्छन् यी आठ वटा रोग लिचीका गुण र स्यावका फाइदा यी तथ्यहरू हामी एकैस प्रस्तुत गर्नेछौ तर त्यो भन्दा अगाडि राख्दैछौ एउटा कर्णप्रिय गीत सि sí. श्रोता गीतपछि कार्यक्रममा स्वागत छ यदि तपाईले भर्खरै मात्र रेडियो खोल्नु भएको हो भने हामी छौ कार्यक्रम ज्ञान मञ्चमा यस कार्यक्रममा हामी स्वास्थ्य र प्रविधिसँग जोडिएका ज्ञानमूलक जानकारीहरू प्रस्तुत गर्ने गर्दछौ शुरूवातमा हामीले गीत राखेका थियौ अब कार्यक्रमको विषय वस्तु फेसबुक संस्थापक जुकरबर्ग का ट्विटर लगाये चार सोशल साइट हैग उदी अरब का ट्विटर इंस्टाग्राम लगात का सोशल साइट का अकाउंट ह्या कर मध्यम उग का अन्य सोशल अकाउंट ह्या सफल भैया जुकर वर्ग को सोशल अकाउंट ह्या करने माइन नामक हैकर समूह को ट्विटर अकाउंट में 40,000 फलोअर्स रहेका छन् उक्त समूहले जुकर वर्गको भनिएको ट्विटर अकाउन्ट ह्याग गरी ट्विट गरेका थिए मार्ग हामीले तिम्रो अकाउन्ट ह्याग गरेका हौ हा। हामीले तिम्रो सुरक्षाको परीक्षणका लागि यसो गरेका हौ हा। हामीले तिम्रो ट्विटर इन्स्टाग्राम र प्रिन्टरेस्टमा पहुँच स्थापित गरेका छौ हामीसँग सिधै सम्पर्क गर केही समय पछि नै उक्त समूहले उक्त ट्विट डिजिट गर्यो जुकर वर्गले यहाँ पासवर्डबाट आफ्ना अन्य सोसल अकाउन्ट खोल्ने गरेको बताएको छ सन् दुई हजार बाह्रमा लाखौँ प्रयोगकर्ताको अकाउन्ट ह्याक भएको थियो भेन्चर बिग वेबसाइटको एक रिपोर्ट अनुसार ती अकाउन्टमध्ये एक जुकर वर्गको अकाउन्ट पनि थियो जुकर वर्गको भनिएको ट्विटर अकाउन्टबाट एउटा पनि ट्विट भएको देखिँदैन उक्त अकाउन्ट जुकर वर्गको सक्कली अकाउन्ट नभई फर्जी अकाउन्ट भएको दावी पनि गरिएको छ जुकर वर्गको भनिएको ट्विटर अकाउन्ट सन् दुई हजार नौमा खोलिएको देखिन्छ र त्यसका 4,14,000 लाख चौध हजार फलोवर्स रहेका छन् जबकि उक्त अकाउन्टमा अहिलेसम्म केवल 19 ट्विट मात्र गरिएको छ जुकर वर्गको भनिएको पिन्ट्रेस्ट अकाउन्टमा तेह्र हजार भन्दा बढी फलोवर्स र सात लाख फाइभ स्टार रहेका छन् अर्को प्रसङ्गमा जाँदैछौँ इन्टरनेट महसुल पाँच प्रतिशत बढाउने सेवा प्रदायको तयारी सिडिएस नबढाउन आइएसन को सरकारलाई सुझाव सरकारले विदेशी संस्थाबाट रिम करक दर बढाएपछि इन्टरनेट सेवा प्रदायकहरू महसुल बढाउने तयारीमा लागेका छन् आगामी आर्थिक वर्षको बजेटमा सरकारले सिडिएस भुक्तानी दर पाँच प्रतिशतबाट बढाएर दस प्रतिशत पुर्याएको छ इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन नेपालले सिडिएस आपत्ति आप जनाएको छ सरकारको यो निर्णयले आफूहरू इन्टरनेट सेवाको मूल्य बढाउन बाध्य हुने आयुष्णमा तिन देखि पाँच प्रतिशतसम्म महसुल बढ्ने आयुष्ठ आयुष्पानले बजेट स्वीकृत भइ नसकेको हुँदा वृद्धि भएको टिडिएस फिर्ता लिन सरकार र संसद सँग माग गरेको छ टिडिएस करको भार भुक्तानी प्राप्त गर्ने विदेशी संस्थाले भेर्नु व्यवहारमा स्थानीय प्रदायकले तिर्नु परेको छ आयुष्मानका सरकारले वृद्धि गरेको करको भार स्वत उपभोक्तामा सर्ने बताएका छन् अग्रिम कर कट्टी कर भुक्तानी दरमा गरिएको वृद्धि सरकारको हात हातमा मोबाइल र घर घरमा ब्रोड ब्यान्ड इन्टरनेट अभियान विरोध देखिएको छ उनले भने जनताको पहुँचमा सर्वसुलभ इन्टरनेट पुर्याउन कर घटाउनु पर्नेमा उल्टै बढाएर आश्चर्य बनाइएको छ सरकारले ब्रोड ब्यान्ड नीति दुई मा एक्तरमा सन् दुई हजार बिस भित्र मुलुकका सबै गाविसमा इन्टरनेट सुविधा पुर्याउने घोषणा गरेको छ यो महत्वकांक्ष योजना पुरा गर्न सरकार नै बाधक देखिएको अध्यक्ष प्रधानको भनाइ रहेको छ सरकारले ग्रामीण दूरसञ्चार कोषमा जम्मा भएको रकम सदुपयोग गर्न नसकेको हुँदा यसलाई घटाएर इन्टरनेट पहुँच बढाउन आई स्पानले ध्यान आकर्षण गरेको बताएको छ सेवा प्रदायकले दुई प्रतिशत ग्रामीण दूरसञ्चार कोषमा जम्मा गर्नु पर्छ नीतिले ब्रोड इन्टरनेटको शुल्क नेपालको प्रति व्यक्ति आएको पाँच ल्याउने लक्ष्य राखेको छ तर बजेटमा गरेको व्यवस्था यो नीति विरोध देखिएको आइस्पानको आरोप रहेको छ आइस्पान निवर्तमान अध्यक्ष विनय बोहराले ब्रोडब्यान्ड र इन्टरनेट सेवाको पहुँच विस्तार गर्ने सरकारको नीति आफैमा विरोधाभास भएको टिप्पणी गरेका छन् सरकारले एकातिर इन्टरनेट विस्तारको महत्वाकांशी योजना ल्याएको छ भने अर्कातिर कर वृद्धि गरेर सेवा प्रदायकलाई त्रसित पार्ने काम गरेको छ सरकारले अङ्गीकार गरेको नीतिले इन्टरनेट सेवाको महसुल वृद्धि भई सेवा विस्तारमा संकुचन आउने बेहोराको दावी गरेका छन् इन्टरनेट सेवा जनताको लागि अत्यावश्यक भइसक्दा पनि सरकारले अझै पनि बिनासितकै व्यवहार गर्दै आइरहेको उनको भनाइरहेको छ इन्टरनेट सेवा सञ्चारको प्रमुख माध्यम भए डेटा भोइस र भिडियो जस्ता सेवाहरू यसको माध्यमबाट उपभोग गर्ने कार्य तीव्र रूपमा बढेको छ इन्टरनेट शिक्षा कृषि स्वास्थ्य बैङ्किङ यातायात लगायतको सञ्चालनमा अत्यावश्यक र आधारभूत सेवा भइसकेको छ इन्टरनेट बिना अहिले कुनै पनि प्रणाली सञ्चालन हुन सम्भव छैन सहज सुल पहुचमा इन्टरनेट सेवा उपलब्ध गराउनु राज्यको आधारभूत नीति भए मात्र आर्थिक क्रियाकलापमा वृद्धि सम्भव भएको आइपान आइस्पान सदस्य तथा केवल टिभी महासंघले सरकारले ल्याएको नीति मूल्य वृद्धिलाई सघाउने खालको भएको बताएका छन् सरकारको नीतिगत अस्पष्टताका कारण अपेक्षाकृत रूपमा इन्टरनेट पहुँच नसक्ने उनको भनाइ रहेको छ सरकारको यो नीतिले पाँच प्रतिशतसम्म इन्टरनेट सेवाको महसुल बढ्न सक्ने बताएका छन् सरकारले विगतदेखि लिइरहेको दुई ग्रामीण दूरसञ्चार कोष र चार रोयल्टी गरी छ प्रतिशत करेवा बढाउँदा इन्टरनेट सेवा विरासिताको वर्षमा पर्ने आयुष्मानको ठहर रहेको छ आयुष्मानले कर निर्णय फिर्ता लिन र विद्यमान रोयल्टीको दर घटाउन नेपाल सरकार र व्यवस्थापिका संसद माग गरेको छ श्रोता अब पाल भएको छ गीत सुने अहिलेका लागि यो गीत सजाउने गुलाबुल पाउँदा पनि पानी टीपे सजाएं सजाए हमले शीर सजाने फूल खोजते खसले यो कल प्रिय गीत खोष पुनः कार्यक्रममा स्वागत छ अब बाँकी प्रसङ्ग स्नेपच्याटले जिटियो ट्विटरलाई दैनिक प्रयोगकर्ता पन्ध्र करोड इन्स्टाग्राम व्वाट्स एप र मेसेन्जरको बाटो पछ्याउँदै इन्स्टान्ट मेसेजिङ एप स्नेप च्याटले लोकप्रियताको कसीमा ट्विटरलाई उछिनेको छ ब्लुम वर्गले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार झन्डै पन्ध्र करोड प्रयोगकर्ताले अहिले दैनिक रूपमा स्नेप च्याटको प्रयोग गर्दछन् स्थापनाको जम्मा चार वर्ष पुगेको स्नेपच्याटले तीव्र रूपमा प्रगति हासिल गर्ने क्रममा ट्विटरलाई पछि पार्न सफल भएको हो प्लाटफर्ममा गर्ने नियमित तथा तीव्र अपडेट कारण आफूलाई गेम प्लाटफर्म जस्तै चलायनमान एप बनाउन सफल भएको स्नापच्याटले धेरै युवा प्रयोगकर्ताहरूको मन जित्न सफल भएको ब्लुमबर्गले बताएका छन् गत डिसेम्बरमा दैनिक एघार करोड प्रयोगकर्ता रहेको स्नेपच्याटले प्रयोगकर्ताको संख्या मात्रै बढाउन सफल भयो र दैनिक प्रयोगकर्ताको संख्या पन्ध्र करोड पुर्याएको छ जबकि ट्विटरका दैनिक प्रयोगकर्ताको संख्या तेह्र करोड साठी लाख छन् ट्विटर आफ्ना प्रयोगकर्ताको संख्या बढाउन त परै टिकाउने संघर्ष गर्नु जनाएको छ ट्विटर का मसिक सक्रिय प्रयोगकर्ता को संख्या एक तीस करोड़ सक्रिय प्रयोगकर्ता मध्य कति जनाटर चलाने तेसरो त्रैमा ट्विटर मध्य चौवालीस प्रतिशत दैनिक रूप में ट्विटर लग इन करने बताइ ट सीईओ जैक डोर्सीपचैट को सफलता को प्रशंसा करते यधुनिक मेसेजिंग सर्विस ट्विटरले आफ्नाएका सुधार्ने प्रयास गरिरहेको बताएका छन् सन, सन् दुई हजार छमा शुरू हुँदा ट्विटर फेसबुक पछिको सबैभन्दा ठुलो सोसल नेटवर्कको रूपमा थियो तर यसलाई बिस्तारै फेसबुकै अन्य एपहरू इन्स्टाग्राम मेसेन्जर र व्हाइट एपले माथ दिए अहिले अर्को मेसेजिङ एप स्नेपच्याटले फेसबुकलाई उछिनेको छ त्यसै गरी स्वास्थ्य अन्तर्गत केराको फुल खाँदा भाग्छन् यी आठ रोग केराको बोटको सबै भाग काममा आउँछ चाहे फुल होस् वा डाँट सबै खाना मिल्छ यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ केराको डाँट पत्रिका बनाउन प्रयोग हुन्छ केराको फुल खाँदा तपाईँको धेरै रोग हटाउन सकिन्छ जस्तै मधुमेह डिप्रेसन एनिमियाबाट बचाउन यसले मदत गर्दछ त्यसैले केराको फुललाई दैनिक खानामा कुनै न कुनै रूपमा प्रयोग गर्नुहोस् जानिराख केराको फुलबाट कुन रोग भगाउन सकिन्छ मधुमेह रोगीको लागि फाइदा एउटा अध्ययन अनुसार डाइबिटिज लागेका मानिसहरूको इन्सुलिन तह केराको फुलबाट घटाउन सकिन्छ यसले प्राकृतिक रूपमा डिप्रेसन कम गर्छ यस फुलबाट धेरै मात्रामा म्याग्नेसियम पाइन्छ तसर्थ यसले तपाईँको मूड बदली चिन्ताको तह न्यून गर्छ फ्री रेडिकलसँग लड्न एन्टी अक्सिडियन्ट प्रदान गर्छ फ्री रेडिकल हाम्रो स्वास्थ्य कोषमा बसेर कोषलाई हानि गर्छ जसले गर्दा मुटुको समस्या क्यान्सर तथा चाँडै बुढ्यौली देखिन्छ यी फुलहरूमा एन्टी अक्सिडिएन्ट पाइन्छ जुन फ्री रेडिकल सँग लड्न सहयोग गर्छ पेटको रोग निको गर्छ केराको फुल खाँदा पेटको रोग निको गर्छ केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ यदि पेट फुलेको छ वा पेट दुखेको छ वा एसिडिटी छ भने यी सबै समस्या केराको फुल खाँदा समाधान हुन्छ मासिक धर्म नियमित यो खादा मासिक नियमित हुन्छ आयुर्वेद अनुसार एक कप केराको फुल पकाएर दही सँगले शरीरमा अत्याधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ एनिमियाबाट बचाउँछ यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ स्तन गराउने आमालाई उपयुक्त आयुर्वेद अनुसार स्तन गराउने आमाले धेरै मात्रामा केराको फुल खाँदा दुध बढाउँछ ब्याक्टेरियाबाट बसाउँछ यो प्याथोजेनिक ब्याक्टेरियाबाट शरीरलाई बसाउँछ श्रोता अब पालो भएको छ गीत सुन्ने अहिलेका लागि यो गीत माया दियो दिमाथि माया मा गीत पछि पूर्ण कार्यक्रममा स्वागत छ लिचीका गुण दक्षिण चिनमा उत्पत्ति भएको मानिने लिचीको सबैभन्दा बढी उत्पादन चिन मै हुन्छ यसको वैज्ञानिक नाम लिची चाहने हो संस्कृतिमा यसलाई सुद्रयनस भनिन्छ लिची पचहत्तर प्रकारका हुन्छन् ती मध्ये बिस प्रकारका खान मानिन्छन् यो, यो खनिज तत्त्वले परिपूर्ण र कार्बोहाइड्रेट भएको पसिलो फल हो यसमा फलाम क्याल्सियम फस्फरस भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ कलेजो र कमलपित्त जस्ता लागि यो लाभदाय फल मानिन्छ यसले पाचन दस उत्पादन गर्छ र पाचन प्रणालीका विकारलाई ठीक गर्छ लिची सेवनले भोग बढाउँछ दिमागीय कमजोरी हटाउँछ स्मरण शक्ति वृद्धि गर्छ मुटु वा धटकन बढेकालाई पनि यसले फाइदा पुर्याउँछ भोलिको कोठामा लिचीको रस लगाउँदा निको हुन्छ र अन्त्यमा स्याउका फाइदा तपाई नियमित स्याउ खानुहुन्छ खानुहुन्न भने आजदेखि खान सुरु गर्नुहोस् किनकि दैनिक एउटा दुई या दुईवटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धान पुष्टि भएको छ अङ्ग्रेजीमा उखानै छ एन एप्पल अिस डर अवे अर्थात दिनमा एउटा स्याउ खानुभयो भने तपाईँ बिरामी भएर डाक्टरकोमा जानु पर्दैन दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ त्यति मात्र होइन स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने अरुचि नहुने र फोक्सो स्वस्थ हुने जस्ता फाइदा हुन्छन् नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ अनुसन्धानका क्रममा 160 सय साठी जना महिलालाई एक वर्षसम्म दिन ड्राइड स्याउ र ड्राइड आलु बखटा खान लगाएको थियो यसबाट उनीहरूको स्वास्थ्यमा परेको प्रभाव मापन गर्न तिन छ र बाह्र महिनामा उनीहरूको रगत परीक्षण गरिएको थियो रगत परीक्षण गर्दा स्याउ खाने महिलाको शरीरमा कोलेस्ट्रोलको मात्रा चौध प्रतिशतले कम भएको थियो साथै उनीहरूको वजन करिब साढे एक किलो कम भएको थियो अनुसन्धानमा संलग्न डाक्टर बारम एच अर्जमान्डीका अनुसार आलु भखुडा खाने महिलाका स्वास्थ्यमा पनि केही प्रगति देखिएको थियो तर स्याउ खाने भन्दा केही मात्रामा कम देखिएको थियो स्वास्थ्य र प्रविधि सँग जोडिएका ज्ञान मूलक जानकारीहरू प्रस्तुत गर्दा गर्दै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ अब यस्तै स्वास्थ्य र प्रविधि सँग जोडिएका ज्ञान जानकारीहरू सुन्नको लागि तपाईँले ठिक एक हप्ता पछि समयलाई कुर्नु पर्नेछ आजका लागि विधा माग्दैछु तर त्यो भन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ हाम्रो ठेगाना रहेको छ कार्यक्रम ज्ञान मञ्च सामुदायिक रेडियो यूनिटी बयानब्बे दशमलव दुई हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा हामीलाई मेसेज पनि पठाउन सक्नुहुनेछ त्यसका लागि मोबाइलको मेसेज बक्समा गएर आरयु स्पेस जिएम टाइप गरेर आफ्नो मनमा लागेका कुराहरू चार पाँच चार छ मात्र पठाउन सक्नुहुनेछ त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो इन्फो हस्तो श्रोता आजको लागि प्राविधिक मित्र आशिषलाई धन्यवाद अनि प्रसारण क्षेत्रभित्र रहेका र रह अनलाइन डब्लु डब्लु डट रेडियो युनिटी डट कम डट सुनेर साथ दिनुहुने तपाईँ श्रोतालाई आभार प्रकट गर्दै कार्यक्रम प्रस्तुता पार्वती बिदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार